बिबिसी वर्ल्ड सब स्ट्रस्टद्वारा निर्मित नाटक श्रृंखला कथामिठो सारिक कथा अङ्क पाँच नमस्कार हजुर मन्धर्व बर्दिया महिना पोहरको कथा भन्दै थिए नि लोहराले रोहिनीलाई छाडेर गेन्दियासँग नेपालगञ्ज गएको त तपाईहरूलाई थाहै छ तर रोहिनीले बल्ल तल्ल आफ्नो जीवन सपारे मात्र के थिइन् त्यत्तिकैमा फेरि लोहरा उनको जीवनमा आइपुगे <laughs> किन रोको नरुण अब त माया हाले निसँग भुल भयो माफ गरिदि <laughs> एकातिर रोहिणीको खाली मनमा बुधरामको लागि भावना जाग्नु स्वाभाविकै थियो झन अर्कोतिर लोरा फेरि रोहिणीको जीवनमा फर्केर आउँदा नयाँ परिस्थिति आइपर यस्तोमा रोहिणी रनभुल्ल पर्नु बाहेक अरू के नै गर्न सक्थिन र कति ठुलो खाट ल्याएको कस्तो खैल्याउ खैल्याउ ल्याऊ म छिराइदिन्छु कस्तो सकी नसकी राख राख यही राख राम्ररी गर कस्तो धुलो उरिरहेछ रोहिनी खैया त आऊ न तिमीसँग एउटा कुरा गर्नु ए के कुरा रोहिनी म अब राम्रो लोग्नेले गर्नुपर्ने जिम्मेवारी निभाउँछु अब खुब राम्रो लोग्ने भन्नुहुन्छ तपाईँ अनि त्यो गेन्दियासँग जन्म थियो त्यो के भयो त्यो के भन्ने गेन्दियासँग त अब गएँ भागेर गएँ नेपाल गन्त घरबार चलाउन पैसा पनि हुनु पर्यो पैसा छैन भन्दा भन्दै अब म पनि अब काठमाडौँ त गइहालि म त फर्केर आएँ ए गेन्डी उता गएर अनि बल्ला हाम्रो हम, याद आयो तपाईँलाई होइन त्यसो होइन तर नि थाहा छ के बल्ला मैले एउटा कुरा बुझेँ आफूभन्दा ठुलाले भनेको कुरा मान्नु पर्दो रहेछ उनीहरूले अगाडिसम्मको लागि पनि सोधा रहेछन् तर म आएँदेखि तिमी त किन खुसी हुँदैन हँ तिमीलाई म कहिले पनि खुसी देख्दिनँ किन होला खुसी भन्ने चीज त यस्तै हो अब खुसी हो भन्ने बित्तिकै कहाँ खुसी हुन्छ र लौटा गएर त्यो मच्छरदान ल्याउँदा त्यहाँ ते छ त्यसपछि त रोहिणी बुधरामको कक्षामा जानै छाडिन् चार पाँच दिनसम्म रोहिणी पढ्न नआएकोले बुधराम चिन्तित हुन थाल्यो अनि रोहिनीलाई बोलाउनु उनको घर आइपुग्दा त बुधरामले लोहरालाई पनि रोनी रोइनी यतै आउनु ल ठिकै छ अनि कहिले बसेर कुरा गर मेरो त दुई तिन दिन भइसक्यो आएको बस्नु त अनि तिमी त कहिल्यै नफर्किने गरी गाँसोर्यो भन्थ्यो गाउँकाले अब आफ्नो घर त कहाँ छोड्न सकिन्छ र त्यो त हो अनि तपाईँ चाहिँ दादा कहिले आउनु कतार त ए मेरो त महिना दिनै भइसक्यो अनि डिग्री पाकेछ भने खै बाहिरै ल्याउनु त खाम अनि अरू के छ त दाई तपाईँको अरू ठिकै छ त्यही त निक कक्षा चलाइरहेको छु अब <laughs> लिनु चाख एक घन्टा एक घन्टा है ए ल हुन्छ भाइ ल उठाइहाल कस्तो यहाँ बुधराम दादा आएको बेला भित्र जान लाग आऊ न आऊ यहाँ बस्न आउँदैन त अनि केही काम थियो कि ए रोहिनी चाहिँ दुई दिनदेखि कक्षामा आएको छैन त्यसै कारणले अब त्यही भन्न आएको नि त्यही त नि म क्लासमा जाऊ क्लासमा जाऊ भनिरहेको त अब खै के के काम छ काम साम छ भनेर जान्न भनिरहेको थिएँ रोहिनी रोहिनी गरेको नमस्कार ए पहिलेको भन्दा त पढाइमा राम्रो गर्दैछौ नि है Oh. तिम्रो ऋण के हुँदैछौ नि त बुधराम भन न कि म भोलिबाट आउँदिन किन तिमीलाई त थाहै छ ल म गएँ है राति भइसक्यो ल किन तिमी अघि नखाएको अनि अलिकति खान खानुपर्छ खाने मन खानैन के भयो परेर होला तपाईँ सुत्नु मेरो एउटा बाहिर भाँडा मार्ने होला त्यही काम गरेर आउँछु पनि काम सकिसक्यो होला तपाईँ सुत्दै गर्नु हेरेर त आउँछु ए ल ल ठिकै छ एकले बसेर रोइरहेकी रोहिणीले के पो भन्न सक्थेन छबरा पनि मरेर गएपछि अनि लोराले पनि छाडेर गएपछि बुधरामले नै उनलाई सहारा दिएका थिए यस्तो बेला रोहिणीको मनमा बुधराम बस्नु स्वाभाविकै थियो र त्यही बुधरामलाई अब कहिल्यै भेट्दैन भनेर आएपछि आफ्नो मनको कुरा रोहिनी लोहरालाई कहाँ भन्न सक्थिन् र उनी त जबरजस्ती बाँधिएको सम्बन्धमा घाँटो परेकी थिइन् कता दा छ दाईलाई बुधराम दादालाई खाना खाना ल्याएछु भइगो नि खटियामै बसौँला नि होइन अलि झ्याउन छ यहाँ गुन्द्रीमै बसाउ न त दादा कता जानु ल ठिकै छ अनि यता सुन तार ल्याउ नखाम कि के भाइ ए खाऊ भाइ के हुन् अलिकति मात्रै खाऊ न त होइन धेरै भइसक्यो नखाएको नि नखाम भाइ खाम खाम आज खुब मनोरञ्जन गर्नु ल भाइ अनि हालिदिऊ न त गिलासमा अलिक राख्नु धेरै के हालिदिनु अनि यो दाइ खै त झार मात्रै अरू तरकारी वरकारी छैन जै छिप्पिएको छ कि मेरो त टाउकै घुमाइदियो तर भाइ तपाईँ कतारबाट आएर कक्षा सञ्चालन गर्नुभएको हो त्यसमा <laughs> <laughs> <laughs> <laughs> म धेरै खुशी छु त्यो त हो भाइ अब गाउँले सहयोग गरे म पनि गरे जुन गर्नु थिए अब तर एउटा कुरा नि दाइ म आएदेखि रोहिणीलाई कहिल्यै खुसी देख्दिनँ खै छब्राले गर्दा होला नि त होइन हर्कि कुराले हो ए दिलु आउन ढिलो चाहिँ होइन रहेछ मिठो त अलि कस्तो कस्तो लाग्यो कि मलाई त छोड्दियो यो घी खाने कुरा चाहिँ थियो आज बेली त त तिमी त पढ्न पनि जान्न अरे अनि उहाँ बुधराम दाईले पनि अब अलिक दुःख मान्नुहुन्थ्यो मेरो काम हुन्छ अब आजकल लोहरा पनि आउनुभएको छ अनि उसलाई यता खाना दिन पर्यो अनि यो घाँस साँस काट्नु पर्यो के गर्ने पढ्न चाहिँ जानु पर्छ कि अस्ति थाहा थियो तिमीले मलाई यस्तो भन्छौ भन्ने कुरा थाहा छ दाइले उसले तिमी एसम्मर्क भन्नुभएछराम के गर्न खोज्नु भएको बिचमा ल्याउनु बच्चा त होइन त केही भन्नै सक्दिन तिमीलाई पनि थाहा होला अब डिलु आफूले चाहेको जिन्दगीमा कहाँ हुन्छ र अब यो हुन सक्दैन डिलो चाहे जस्तो त अब हुँदैन के अरे अब त्यो पनि अब विचार गर्नुपर्ने कुरा हो ठिकै छ म लाग्छु अहिले जान्छु म ल बरु पढ्न आइदिए बुधरामले रोहिनीलाई कक्षामा बोलाइरहनु रोहिनी चाहिँ जान नसक्नु कस्तो अप्ठ्यारोमा परिच भन्ने कुरा त्यो बेला मैले बल्ल थाहा पाएँ हजुर रोइनले मन निक्कै बाँधेर राखेकी थिइन् न त म नै केही गर्न सक्थे न त उनीहरू नै अनि यस्तो बेलामा कुरा काट्ने र पोला लगाउनेहरू निक्कै निस्क रहेछन् हजुर कल्ली के हो भन न तिम्रो त्यो बुहारीको कुरा त गाउँमा धेरै काटिया छन् नि खै मलाई त थाहा छैन त्यो टमाटरबाट गरे धेरै पैसा कमाउँछिन् गरे त्यो त कमाइ राखेको चा थाहा छ मलाई अनि त्यो पैसा कहाँ राख्छन् के गर्छन् थाहा छ कि नै अब ब्याङ्कमा चाहिँ ऋण लिएछन् ऋण नसम्म तिरेपछि चाहिँ घरमा पैसा राख्न पाइन्न रे यस्तै सुन्छु यस्तै बुहारी भन्छ होइन त्यो बुढ्राम छ नि बुड्राम् त्यसलाई कम सहयोग गरेछ अरे त्यो त एकदम पछि पछि ला मैले पनि देख्छु आउन त आउँछ अब खोइ होस्टेटो फेरि लागत मही होस्टेटो फेर नै अलिक विचार गर्नु वि दे आज़ बजार मलाई बस राम्रै बनेछ रोटी बाबु बने हजुर रोहिनी तेरो बिहाभन्दा चाहिँ अगाडि चाहिँ मैले कुरा गरेको थिएँ नि जग्गाको त्यो रोहिनीको नाममा छ नि रोहिनी हो त्यसले चाहिँ वकिल बोलाएर चाँडै आफ्नो नाममा गरिहाल गर्नुभयो जग्गा त सब ब्याङ्कमै छ अनि कसरी यताउता गराउन मिल्छ त त्यसको फाइदा जति लिएन त फाइदा पनि कहाँ पो र अझै त ब्याङ्कमा ऋण तिर्नु छ पहिला ऋण त तिर्न दिनुहोस् यस्तै चुप लागेर बस्छस् भने फैडाजी दुजो बुधरामले लिएर जान्छ कुनै दिन भागेर थाहा छैन तना हुँदाखेरि बुधरामले रोहिणीलाई सबै दिमागमा टाँठो बाँठो बनाइदिनुको त्यही बुधरामले गर्दा हो यस्तो भएको छ रोहिनी आजभोलि बुझिस् त्यो राती राती पर कक्षा पर्न जान्छ नि आफू फर्केर आउँदा पनि रोहिनी खुसी नदेखिएपछि लोहराको मना निकै कुरो खेल्यो बुधरामले कक्षामा जाउँ भन्दै रोहिनी घरै बोलाउन आउने आफ्नो अगाडि दुवैजना साह्रै अप्ठ्यारो मान्ने यस्ता कुराले कोकाएको मन बुझाउन लोहरा एकदिन मलाई भेट्न आए कता को हो? जङ्गलबाट होइन तिनजना परेको चरो किन हाँस्थ्यो बिचरा है राह उती त राखबर त अनि के भन्न आएको नि भन्ने कुरो त कसरी भन्नु भन्नै अप्ठ्यारो लागिरहेको किन अप्ठ्यारो मान्नु पर्यो भन न अस्ति आमाले भन्दै हुनुहुन्थ्यो बुधराम दादा रोहिनी तिनीहरूको मन पनि मिल्न सक्छ है दाइ आफ्नो मनले अब नमानेपछि नियममा बाँधेर मात्रै के गर्ने मनले नमानेपछि त अब नियममा बाँधिर पनि त बस्नु गाह्रो हुन्छ अब उनीहरू दुईजनाको मनैमिले पनि के गर्न सकिन्छ र लगिएन भन त तिमी आफै खै तिमीले अलि राम्रोसँग विचार गर त यो महिना चोरीलाई कहाँबाट ल्याएर छ पिपलको बोटबाट उसको पनि चाहना होला बिचरा उसलाई पनि अब बाहिर बाहिर उड्न मन लाग्यो ल अन्त हो नि है तर यसलाई छोडिदिन्छौ त तिमी कस्तो तर जे भन्यो नि म त छोडिदिन्छु म यसरी पिन्जाडामा चाहिँ सरो बाँधि हेर्न चाहिँ चान्न है छोडिदिनु त छोडिदिन्छु चाहेको विचार नछर्न न छोड देउ के कस्तो अट्टममा साइकल आमे चरे फैछु त टट टट छोटा जति कसै चर्स फैबी तुबरबार हिन्ट नाइ चरा महु चरा आ ज्या म त बतादेम बि घरबे साइकल त दादा ठिर बतादिस् न त दादा ठिकुछु नाइ करिय य आज त म साइकल साह्रो रोइ भयो साइकल पनि भित्र नराखिदिएको रोहिनी किन यो साइकल भित्र त राखिदिनु पर्छ अहिले बच्चाहरूले बिगार्स्यो भने यो साइकल अब मलाई के काम अब तपाईँले नै चलाउनुहोस् यो साइकल होइन मैले चलाइन तिमीले चलाइन तर भित्र त कम से कम राखिदिनु पर्छ खै त आमा बाउ हुनु न क्या आ, ए, पहिला कुरा कुरा कुरा हो? के कुरा हो? तिम्रो र मेरो बिहा हुनुभन्दा अगाडि आमाले के के भन्नुभएको थियो त्यो तिम्रो नाममा तिन बिघा जग्गा थियो नि अनि छपरा दादा मरेपछि तिमी अन्तै बिहा गर्छौ कि भनेर त्यो जग्गा पनि जान्छ सँगै त्यो जग्गा बाहिर नजाओस् भनेर पो मसँग बिहा गर्न लाग्नु भएको तपाईँले हो त्यसैको लागि हो यो सब बिहा यो सब नाटक गर्नुभएको है कम से कम तपाईँहरू एकचोटि मलाई भनिदिएको भए म आफ्नो नामको जग्गा तपाईँहरूको नाममा गरिदिन्थे म आफ्नो मनले त मानेको छैनौँ लोग्ने त्यो त नियमले मात्रै बाँधि अब म केही पनि सुन्न चाहन्न रोहिनी रोहिनी त्यसैले रोहिनीले यस्तो निर्णय लिइन् पाके थुलू, थुलू पाके <laughs> लौलौ। लौलौ। <laughs> लौलौ। लौलौ। <laughs> यो? यो लोनको भोलिसँग पुरा गर्दैछु तिम्रो अनि आमाको नाममा सबै जग्गा भइहाल्छ मलाई शान्ति चाहियो के मिचकिचमा बस्नै सक्दैन म यहाँबाट गइहाले म जान्छु के ए भन्चा, थे भन्चा, थे भन्चा, थे। लिनो, मलाई भन्छ पुगेछ यो सबै तिमीहरूको लागि पो गरेको ल राख हेर्छ र मलाई थाहा थियो रोहिनी मलाई भन्नुहुन्छ के म उसको दुस्मन रोहिनी यो तपाईँ त व्यवहारिक हुनाको लागि पो भनेको नि मलाई के काम जग्गाको मैले त चाहिँ बुढी मान्छे चरा मरेर गइहाल्छु सब यो, यो, यो घरमा कुरा यसरी रोहिनीले आफूसँग भएको सबै सम्पत्ति फिर्ता दिइन् अनि त्यसपछि उनी त्यहाँबाट जान भनेर ठिक्क परिन्डो लोहरा, बस जान के जानु लाग्छु मुहारी मान्छेलाई भइहाल्छ नि यही बसे त भइगयो मसम्म कहाँ कोही बान्धि र हामी त समाजको नियमको पालना मात्रै गरेको हो हामीले त आफ्नो मनबाट लोग्ने सोच्ने कहिले पनि माने थिएनौ यस्तो सम्बन्धमा बाँधिर कोही पनि बस्न सक्दैन न तिमी बस्न सक्छौ न म पनि बस्न सक्छु त्यसैले म पनि जानला छु तिमी राम्रोसँग बस बरू त्यो साइकल लडियामा राखिदेऊ नजाउ नसुन्न बरु म राखिदिन्छु खै ख राखिदिनु यी आमा हजुरहरूको गाना राख्नुहोस् यो त तिम्रो गाना हो तिमी राखा होइन आमा यो त तपाईँहरूको घरको गाना हो तपाईँहरूले बिहा हुँदाखेरि दिनुभएको थियो मलाई लिनुहोस् आमा राख्नुहोस् घर रा छोडेर ठिक हुन्छ त झन्लाई बुहारी मान्छे महिनामा मलाई रोप्ने कोसिस नगर्नु होला अब त्यहाँ माइत गएर एक्लै फेरि के गर्छ तो तरकारी खेतीपाती सिकेँ अब यही काम म त्यही माइत गएर गर्छु लामा बस्नु है लोलौ। लोलौ। लोलौ। रोहिनीले गाउँ छाडेर जाने कुरा थाहा पाउने बित्तिकै म आत्तीय र बुद्ध रामलाई भन्न गएँ राम्रै के के हुनु लागिसक्यो तपाईँ चाहिँ गोरुलाई पराल दिएर बस्नु है के भयो भने पहिला साइकल निकाल्नु त गइहाल्नु पर्छ उहाँ रोहिनी दौगुर आउनु पर्यो अहिले दौगुर बरु उता त्यसपछि त हामी गाउँको छोटो बाटो समातेर रोहिनी गएकोतर्फ बेपत्ता कुद्यौँ <laughs> दिल, के बु दुलुरा बुध्राम आइराखे छन् त्यो सानो बाटो नहरको चढिहाल्नु तिमीलाई खोजे आएको तिमी यो गाउँ छोडेर जाँदैछौ रे दिलो भाइले मलाई भन्नायो त्यहीबाट आएको नि तर म तिमीलाई यसरी जान दिन्न रोइनी रोइनी म तिमीलाई माया गर्छु रोहिनी रोहिनी म तिमीलाई माया गर्छु रोइनी नरा हौ कि अब धेरै रुमा हुँदैन हो ए बुद्रलाई हेर त ऊ त्यो कुसी त ऊ त्यो लोरा आए जस्तो हेर न त होइन र खै ए अँ महेश्वर महेश्वर यी हो एकछिन पर्खिनु एकछिन इनोरमै आइसु म पनि आउँदैछु ए लोरा ए लोरा तिमी अँ रोहिनी यो तिमीले फिर्ता गरेको गहना आमाले दिएर पठाउनुहोस् अब यो तिम्रै अब तिमीले नै राख्नु यो, यो। बुधराम दादा यो लाखाको चुरा तपाईँले रोहिणीलाई लगाएर चुडिया पहिरन गरिहाल्नुहोस् हजुर मैले भन्नुहुन्छ अब ठिकै त भने राख्छु अब छपरा दादा मरेपछि अब छपरा दादा जतिको माया दिन सक्छ भने बुधराम दादाले सक्नुहुन्छ नत्र कसैले सक्नुहुन्न त्यही भएर बुधराम दादा यो लाखाको चुरा लगाएर रोहिणीलाई चुरिया पहिरा गरिदिनु गरिदिनु चुरिया पहिरो गरिदिनु ल हाते ल ल भइहाले ल अब बुधराम दादा तपाईँ र रोहिणी श्रीमान श्रीमती हुनुभयो अब साथी यो चुरिया पहिरानो भनेको त तपाईँहरूको समाजमा त असाध्यै राम्रो रहेछ मलाई त एकदम रमाइलो लागेको थियो तर कुन मान्छेले कुन ठाउँमा कसरी प्रयोग गर्छ भन्ने कुरोमा मात्रै फरक पर्दो रहेछ होइन तर बुधराम दादा तपाईँहरू फेरि फर्किनुभन्दा गाउँमा नआउनु होला बाहिरै कतै बस्नु होला है त नेपालगञ पनि टमाटर गरेर धेरै कुरा थाहा भइसकेको छु दादा खुसी हुनुपर्छ मेरो चिन्ता नलियो बरु तिमी त अब बुधरानदासँग जानुपर्छ ल त बुधराम दादा लाग्छु म पनि यतै लाग्छु पनि आउनु न हामी उता सँगै जाऊ गाउँतिर अब पछि पछि आम लागेर नि अब <laughs> मेसो परे बेला गइहालौँ भनेर अब गाड़ा पनि पासै छु लै तपाई सु अङ्कका कलाकार हुनुहुन्थ्यो प्रकाश कन्दर्व सुखा थारू असर्फी थारू अनुराधा चौधरी दुश्यानी थारू रामकिशन थारू प्रचण्ड थारू पहाडी चौधरी मन्जु चौधरी र दिलकुमारी कुमारी चौधरी नाटकका लेखक तथा निर्देशक हुनुहुन्थ्यो शिवानी सिंह थारू साथमा हुनुहुन्थ्यो भवसागर घिमिरे र खगेन्द्र लामी छाने ध्वनि सम्पादन गर्नु भएको थियो शिरम थापाले र नाटकका सम्पादक यो नाटक युएनएफ को सहयोगमा बीबीसी वर्ल्ड सर्विस ट्रस्टले बनाएको हो नाटक कथामिठु सारंगिकोको भरकरे प्रसारण गरिएको बारे तपाईँका कुनै सुझाव सल्लाह र व्यक्तिगत अनुभव हामीसँग साट्न चाहनुहुन्छ भने पत्रचार गर्न नभुल्नुहोला गर्ने ठेगाना हो, हो। कार्यक्रम सारंगिको भलाकुसारी बीबीसी वर्ल्ड सर्विस ट्रस्टी खेल ललितपुर पोस्ट बक्स आठ नौ सात पाँच इपीसी पच्चिस चन् L E E T T -E R S पठाउनु पत्र हाम्रो प्रसारण गर्नेका लागि रोजी तार भानुलाई निम्त्याउँदै मिता पछाडिका विभिन्न रोचक कुराहरू महिला पुरुष बीचका दि मिठा सम्बन्धहरू अनि नाटकसँग सम्बन्धित विविध पक्षमाथि गरिएको छलफल पनि सुन्न सक्नुहुनेछ भोलि बेलुका बजे सवा आठ बजेस कार्यक्रम सारङ्गीको भलाको